लगातारको वर्षापछिको बाढी पहिरोको कारण देशभर गरी 24 चौबिसजनाको मृत्यु जनजीवन अस्तव्यस्त बझाङको कैलाश गाविसमा पहिरो ज्यादा दर्जनौँ पशु चौपाए मरे <्याँगा> बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल जारी सप्तकोशी पुल उडाउने आइएसले धम्की दिएको भन्दै सुरक्षा व्यवस्था कडा पारिएपछि सर्वसाधारण दुःख पाउँदै बंगलादेशमा प्रहरीको कारवाहीमा नौजनाको मृत्यु पश्चिमी मुलुकका नागरिक अपहरण गर्न अलकायदाको निर्देशन र <गए> रुसका सातजना पौडी खेलाडीले ओलम्पिकमा भाग लिन नपाउने प्रभावारी सूचना का यूनिटी खबर नमस्कार फिरकुंची मोडिशन को बयानबे दशमलव दुई मेघाज र इंटरनेट अनलाइन में रेडियो यूनिटी डट कम डट एनपी प्रसारण भैर दिवसा तीन बजे यूनिटी खबर में स्वागत है म प्रतीक्षा धामे अब खबर विस्तार लगातार को वर्षा पी को बाढ़ी पहरों के कारण देशभर घी चौबीस जना को जान गीस बेपत्ता भैया बाढ़ी पहरो में राजमाग अवरुद्ध दर्जनों बस्ती पहोखिम पड़े तीन दिन देखि को वर्षा का कारण पहाड़ी क्षेत्र का नाला बढ़ाने तराई में डुबान खतरा बढ़े प्यूठान में सोमवार राति देखेको अविरल वर्षाका कारण जान जानेको संख्या आठ पुगेको छ दसजना विपत्ता भएका छन् पहिरोले पूर्व पुर्दा गुल्मीको हस्तिर गाविस मल्दिमा एक परिवारका तीन जनाएको छ मकवानपुरको भीमफेरी गाविस पास सोला भन्ज्याङमा पनि पहिरोले पुर्याएर बिहानै घरका तीनजनाको ज्यान गएको छ क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार लगातारको वर्षाका का कारण पूर्वमा खोलाले बगाएर तीनजनाको ज्यान गएको छ भने दसजना बेपत्ता भएका छन् एकजना घाइते भएको प्रहरी ले जनाएको छ अर्घा खाँचीको ठाडामा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ प्रेम बहादुर घरतीको घर पहिरोले बगाउँदा जेठी छोरी सत्र वर्षिया शारदाको ज्यान गएको हो पहिरोमा पुगेर बागलुंग एकजना तीन जना पत्रवटा भावना बड़ी घर बाड़ी बता पहरो में तीन, तीन नाव नदी में आयो बाड़ी बुटौल को देवी नगर रुद्धनगर जोटने झुलुंगे पुल बगा बगे बुद्धनगर को बस्ती में पस प्र जनावती नगर का छवटा घर पर तिनाउ नदीले बगाएको छ त्यस्तै रूपन्देहीमा खोलाले बगाउँदा एक दम्पतिको ज्यान गएको छ बालुवा निकाल्न गएकी पोखरा सत्ताइस हेमजाको नमुना टोल बस्ने मोती कला छत्याललाई सेती नदीले बगाएको छ सेती नदीमा आएको बाढीले पोखरा दस रामघाटको सुकुम्बासी बस्तीका आठ घर डुबानमा परेका छन् त्यहाँका सुकुम्बासीलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ यसै गरी कास्कीको हेम्जामा यामदी खोलामा पानीको भाव बढेपछि पोखरा एकको कसेरीका पैतिस घर जोखिममा परेका छन् बजाङको कैलाश गाविसमा पहिरो ज्यादा दर्जनौ पशु चौपाए मरेका छन् कैलाश गाविस गौसरामा पहिरो जाँदा पाँचजना किसानका छब्बिस सौ उपाय मरेका छन् हिजो साँझ गएको पहिरोमा परेर वन बाढ चरिचरण गरी फर्किरहेका चौबिस बाख्रा र दुई गोरु मरेका हुन् पहिरोमा परेर छब्बिस सोह्र बाख्रा अझै व्यवता रहेका छन् स्थानीय प्रबन्ध स्थानीय पन्ध्र पन्ध्र बहादुर साईका नौ बाख्रा र दुई गोरु मरेका छन् भने एक बाख्रो घाइते भएको छ व्यावसायिक बाख्रा पालनमा लागेका साईका दस बाख्रा पहिरोमा परेर बेपत्ता भएका छन् यस्तै तारादेवी साहीका दुई बाख्रा मरेका छन् भने तीन बेपत्ता रहेका छन् अजय बहादुर साहीका पनि तीन बाख्रा मरेका छन् भने एक घाइते भएको छ र पाँच बाख्रा बेपत्ता रहेको पत्रकार डिबी विष्टले जानकारी दिनुभयो दुर्गा शाही र दिनेश शाहीका तीन तिन बाख्रा मरेको समेत उहाँले जानकारी दिनुभएको छ त्यस्तै आर्मे शाही का पनी चार बाख्रा मरे वहां जानकारी दू राष्ट्रपति विद्यादेवी भण्डारीले जारी रहे गरेको बाधा फुकाउ आदेशमाथि संसदमा छलफल भइरहेको छ नयाँ संविधानको धारा दुई अनुसार नयाँ सरकार गठनका लागि संवैधानिक जटिलता रहेको भन्दै सरकारले बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो जसलाई राष्ट्रपति विद्या भण्डारीले सोमबार जारी गरेकी थिइन् लगतै बाधा अड्काउ फुकाउ फुकाउ आदेश संसदमा पेस भएको छ बाधा फुकाउ आदेश जारी भएको साठी दिन सदले अनुमोदन गर्नुपर्छ तर यसलाई जारी भएको भोलिपल्टै संसदमा पेश भएको छ नेपाली काङ्ग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्व सभामुख सुबास नेङ्वाङलाई एउटा ज्याङको नेता भनेपछि संसदमा हङ्गामा भएको छ राष्ट्रपतिले जारी गरेको बाधा आठकाउ फुकाउ आदेशमाथि संसदमा छलफल चलिरहेको छलफलमा सत्तारूढ दलहरूले सिफारिसको बचाउ गरेका छन् तर काङ्ग्रेस सहितका दलहरूका नेताहरूले आलोचनासहित समर्थन गरेका छन् छलफलमा भाग लिँदै काङ्ग्रेस संसद चौधरीले पूर्व सभामुख नेवाङलाई एउटा ग्याङको नेता भने लगत्तै एमाले संसदहरूले विरोध गर्दै नियमा नियमापति गरेका छन् एमाले सांसदहरूको विरोधपछि सभामुख अनुसरी घरती मगरले ग्याङ शब्दलाई रेकर्डबाट हटाउन आदेश दिएकी छन् साथै उनले शिष्ट र मर्यादित भाषा प्रयोग गर्न सांसदहरूलाई आग्रह पनि गरेकी छन् सप्तकोशी पुल भएर यात्रा गर्ने नेपाली नागरिकहरूले यति बेला दुःख पाइरहेका छन् सन। सङ्कटकालमा जस्तै गरेर प्रहरीले सवारी साधनमाथि चेकजाँच थालेको छ भारतको वीरपुरबाट आएको एउटा चिठीका कारण नेपालीले यसरी शास्ति पाउनु परेको हो नेपालमा अहिलेसम्म कुनै पनि इस्लामिक आतंकवादी संगठनले धम्की दिएको वा हिंसात्मक घटना गराएको अवस्था छैन तर भारतबाट कुनै पनि आधिकारिकताको पुष्टि नगरिएको पत्रकै आधारमा कोशी ब्यारेजमा प्रहरी परिचालन गरिएको छ र सुरक्षा जाजका नाममा नेपालीहरूमाथि खान <च्चाँगा> आज सडसठ हलुक्रान्ति दिवस त्यसमा प्रजातन्त्रको स्थापना हुनु अघि दुई हजार साल साउन एघार गतिका दिन लमजुङको दुरा डाँडा अर्सेल अर्चल्यान्डको बाकेगर बाकेग्रामा बाहुनहरूले सामूहिक रूपमा हलो जोतेका थिए राणा सरकारले तानासाई सरकारसँगै मौलाएको ब्राह्मण बाद र जातीय भेद, भेदभावसँगै हलिप्रथा अन्त्यका लागि पण्डित तयानाथ अधिकारीको अगुवाईमा लिपिनेन्ट शेषकान्त अधिकारी मुखिया हरिभक्त पौडेल मायानाथ पौडेल श्रीकान्त अधिकारी लगायत सत्ताइसजनाले नेपालमै पहिलोपटक हलु जोतेका थिए दुई हजार सालमा धुरा डाँडामा पहिलोपटक हलु जोतेपछि तनहुँ कास्की र धादिङमा पनि जोत्न सुरु गरिएको थियो हरेक वर्ष लम्जुङको धुरा हलुक्रान्ति दिवस मनाइन्छ यो दिवसलाई राष्ट्रव्यापी बनाउँदै हलुक्रान्तिका अभियन्ताहरूलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङवासीको रहेको छ यति बेला सबैको मृत्यु भइसक्यो खबर देश बङ्गलादेशमा प्रहरीको कारवाहीमा परि नौजना संदिग्धहरूको ज्यान गएको छ बंगलादेशको कल्याणपुरमा हालै भएको बम विस्फोटको घटनापछि प्रहरीले छापा मार्ने क्रममा उनीहरू मारिएका हुन् बंगलादेशमा पछिल्लो समय लेखक र बल्लगहरू निशानामा पर्न थालेपछि प्रहरीले पर व्यापक छापा मारेको छ पछिल्लो समय राजधानी ढाकामा गरिएको विस्फोटमा बीसजना विदेशी पर्यटन मारिएका थिए अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमुख नेता अयमन अल जौहारीले पश्चिमी मुलुकका नागरिकलाई अपहरण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएका छन् पश्चिमी मुलुक इस्लाम विरोध भन्दै उनले इस्लामका दुश्मनलाई अपहरण गर्न आदेश दिएका हुन् एक अडियो सन्देश जारी गर्दै उनले जेलमा रहेका जिहादी जिहादीहरूलाई रिहा गराउनका लागि पश्चिमका मुलुकका नागरिक अपहरण गर्नुपर्ने बताएका छन् उनले पश्चिममा नागरिकहरूलाई अपहरण गरी फिरौती स्वरूप जिहादीलाई हिरा गराउन सकिने पनि बताएका छन् उनले भनेका छन् दुश्मनहरू विरुद्ध अपहरण एउटा शक्तिशाली हतियार हुन सक्छ अलकायदाका प्रमुख नेता ओसामा बिन लादेन मारेपछि सन् दुई हजार एघारदेखि जौहारीले सु सङ्गठनलाई नेतृत्व गर्दै आएका छन् उनी अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएको अनुमान गरिएको छ खबरको अन्त्यमा अब एउटा खेल खबर उसका सातजना पौडी खेलाडीले आसन्न रियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् सन्चनीपूर्ण डोपिङ प्रतिवेदनपछि पौडीको विश्व संस्था फिनाले सातजना पौडी जवानलाई रियो ओलम्पिक खेलबाट प्रतिबन्ध लगाएको हो यसरी प्रतिबन्ध लगाउने खेलाडीमा हालै सम्म सन्न फिना विश्व च्याम्पियनसिपमा महिला सही मिस्टर बे, बेस्ट स्टोकतर्फ स्वर्ण जित्न सफल खेलाडी युलिया इफिमोभा लगाएका छन् अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइसिओले रियो ओलम्पिकमा रुसका कुन कुन खेलका खेल को को खेलाडीलाई सहभागी गराउने वा नगराउने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित खेलकुदका विश्व संस्थालाई दिएपछि रुसी खेलाडीलाई प्रतिबन्ध लगाएको समाचार बढ्न थालेका छन् पौडीसँगै रोविङको विश्वसङ्घ सिफाले पनि तिनजना रोविङ खेलाडीमाथि प्रतिबन्ध लगाएको छ यसअघि एथलेटिक खेलका सबै खेलाडीमाथि प्रतिबन्ध यो सँगै दिउँसो तिन बजीको म्युनिटी खबर सकिएको छन्चारका शीर्षकहरू पुनः एकपटक लगातारको वर्षा पछिको बाढी पहिरोका कारण देशभर गरी चौबिस जनाको मृत्यु जनजीवन अस्तव्यस्त बजाङको कैलाशी गाविसमा पहिरो ज्यादा दर्जनौ पशु चौपाए मऱ्यो बाधा अट्काउ फुकाउ आदेशमाथि संसदमा छलफल जारी सप्तकोशी पुल उडाउने आइसीले धम्की दिएको भन्दै सुरक्षा व्यवस्था कडा पारिएपछि सर्वसाधारण दुःख पाउँदै दे। बङ्गलादेशमा प्रहरीको कारबाहीमा नौजनाको मृत्यु पश्चिमी मुलुकका नागरिक अपहरण गर्न अलकायदाको निर्देशन र रुसका सातजना पौडी खेलाडीले ओलम्पिकमा भाग लिन नपाउने हवस् त समाचार सर्भर गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी दिलदीपेशलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई समाचार बुलेटिनबाट मलाई पनि आज्ञा दिनुहोस् नमस्कार